राजधानी र देशका अन्य भागमा मात्र सक्रिय रहँदै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पछिल्लो समय चितवनमा पनि सक्रिय बनेको छ गत हप्ता मात्रै चितवनका दुई सरकारी कार्यालयमा छापा मारेपछि अन्य कार्यालयमा पनि यसको अप्रत्यक्ष प्रभाव देखिएको छ विशेष गरी कर्मचारीहरू नै अख्तिर को पचिल गतिविधि निके सशंकित बने जिला समिति चितवन में कार्यरत एक कर्मचारी ने अख्तिहार छिमेकी कार्य मरका क्याल में आउने। हुन् भन्नेमा निकै डर लागेको बताएका छन् कार्यालयको काम सबै ठिक भए पनि अख्तियार आए भनेपछि पक्कै केही गल्ती पत्ता लगाएर आयो होला भन्ने हुन्छ नि ती कर्मचारीले भने जिल्ला मालपद कार्यालयका एक कर्मचारीले भने जोगिएर काम गर्नुपर्ने अवस्था छ कतिखेर अख्तियार आउँछ थाहा हुँदैन गत हप्ता मध्यमाञ्चल सिमसाई डिभिजन कार्यालय जिल्ला जनस्वास्थ्य कार्यालय चितवनमा अख्तियारले छापा मारेको थियो अख्तियारले छापा मार्ने क्रममा तीन इन्जिनियर र एक लेखापा नियन्त्रणमा लिएपछि यस कार्यालयका कर्मचारीहरू कतै आफूहरू पनि अनुसन्धानका क्रममा तानिने होइन भन्ने त्रसिद्ध मुद्रामा रहेका छन् एक निर्माण कम्पनीसँग घुस मागेपछि अख्तियारले उनीहरूलाई रङ्गीहात पक्राउ गरेको थियो त्यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय चितवनमा पनि अख्तियारले छापा छ शुक्रबार राति छापा अख्तियारले जनस्वास्थ्य कार्यालय चितवनले औषधि खरिदमा अनियमितता गरेको भने छापा स्रोतले जनाएको छ पान एग्रोटेक का संचालक रुद्रगिरी अनुसंधान का दस दिन को, को म्याद थप लगे सचालक गिरी सोमवार जिला वकील को कार्यालय को, को। का म्याद ते का का थप गत शुक्रवार पकड़ पड़ेगा गिरी सोमवार दर्ता करी म्याद थप कर बलात्कार प्रयास आरोप में पकड़ पड़ेगा चितुवन अस्पताल भरतपुर का एमडी गोपाल गिरी दस दिन को म्याद थप कर अस्पताल में कार्यरत एक कर्मचारी ने गिरी समय मा आफूमाथि बलात्कारको प्रयास गरेको <स्थाँगा> नारायणीको पुलमा हिजो साँझ बसको टक्करबाट जनाको मृत्यु भएको छ मृत्यु हुनेमा गैनाकोट पाँच बस्ने बाइस वर्ष कि बबी आशा रहेको प्रहरीले सुनाएको छ काठमाडौँबाट आएको न एकसठी त्रिहत्तर नम्बरको बसको ठक्करबाट साइकल ले यात्री आसारेको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ जिल्ला प्रशासन कार्यालय चितोवनले सबै व्यक्ति तथा सङ्घ संस्थालाई तेज भड्गिलो नबनाउन आग्रह गरेको छ प्रशासनले नजिकै गरेको हरितालेका तीजलाई संस्कृति र सामाजिक मर्यादा अनुसार मनाउन आग्रह गरेको छ कार्यालयले हिजो सूचना जारी गरी पर्वका नाममा तडक बड़क र खर्चिलो तरिका नबनाउन भनेको छ यम विपरीत हुने केही कोही कसैले अनावश्यक तामझाम तडक भडक र खर्चिलो हुने गरी तेज गीतका कार्यक्रम गरे गराइमा कानुन बमोजिम कारबाई हुनेछ प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जारी गरेको सूचनामा भनिएको छ यसको जिल्ला प्रशासन कार्यालय प्रहरी र रा आन्तरिक राजस्व कार्यालयले समेत नियमित अनुगमन गर्ने भएको छ कार्यालयको आग्रहलाई व्यवस्था गरी सामाजिक रूपमा विकृति ल्याउने प्रयास गरिएको भेटिएमा सामाजिक व्यवहार सुधार एन्द्र नियमावली दुई बमोजिम कार्यवाही गर्ने चेतावनी जिल्ला प्रहरी कार्यालयले दिएको छ मेगौलीमा पर्यटकहरूलाई सेवा दिन खुलेका होमस्टेको सङ्ख्या बढ्न थालेको छ स्थानीय थारू समुदायले विक्रमसम्म दुई हजार सडसठी सालमा होमस्टे सुरु गरेका थिए त्यो बेला खुलेका केही होमस्टेले क्षमता बढाएका छन् भने नयाँ पनि खुलेका छन् मेगौली गाविसोडा नम्बर पाँचका जीवन महतोले विक्रमसम्म दुई हजार साल माघमा घरका दुईवटा कोठा होमस्टेका लागि छुट्याएका थिए अहिले उनले छवटा कोठामा पाहुना राख्न मिल्ने बनाएका छन् क्रम बढेपछि उनी कोठा थप्नु तम्सेका हुन् प्रचार प्रसार बढ्दै जाँदा पर्यटकहरू आउन थालेका छन् राम्रै होला भनेर रा। मैले कोठा थपे आशा गरे अनुरूप नै भएको छ जीवनले भन्नुभयो सुरुमा पाँचवटा घरमा पच्चिसजना राख्न मिल्ने होमस्टे तयार भएका थिए अहिले दुईवटा घर थपिएका छन् होमस्टे नम्बर सातका सञ्चालक सञ्जय चौधरी हुन् गाउँमा पुराना होमस्टेकोमा राम्रै अवस्था देखेर उनी पनि हौसिएका हुन् नयाँ पुराना सबै होमस्टे थारू समुदायले सञ्चालन गरेका हुन् मेगौली थारूहरूको अत्याधिक बसोबास भएको गाउँ हो रत्नगर नगरपालिका केही ओडा र आसपासका गाविसमा प्रहरी बेट बनाइएको छ नगरवासी र आसपासका गाउँवासीलाई तत्काल सेवा दिने उद्देश्यका साथ प्रहरी बेट निर्माण गरिएको हो अहिले नगरका तीन स्थान र पदमपुर र जुटपानी गाविसमा बेट निर्माण गरिएको र विस्तारै नगरका सबै ओडाहरूमा प्रहरी बेट निर्माण गरिने सामुदायिक सेवा केन्द्र रत्नगरका अध्यक्ष भूपेन्द्र अधिकारीले जानकारी दिनुभयो सामुदायिक सेवा केन्द्र रत्नगरले जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी रत्नगरका तेह्र वडामा प्रहरी बेट स्थापना गर्ने लक्ष्य भए पनि हाल रत्नगरका तीन स्थान पदमपुर र जुटपानीको खोले प्रहरी बेट स्थापना गरिएको छ इलाका प्रहरी कार्यालय रत्नगरले हाल रत्नगर बसेली पदमपुर पेठुवा जुटपानी शक्तिको रसिद्धिमा सुरक्षा प्रदान गर्दै आएको छ रत्नगर नौमा रहेको सालघारी सुकुम्बासी बस्ती व्यवस्थापनको विषयमा छलफल गर्न हिजो रत्नगरमा सर्वपक्षीय अन्तर्क्रिया गरिएको छ सालघारी सुकुम्बासी बस्ती व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा लथालिङ्ग अवस्थामा रहेको सुकुम्बासी बस्ती व्यवस्थापनको लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने तथा बस्तीको विकासको लागि गैर संस्थालाई सहयोगको अपिल गर्ने सर्वपक्षीय सहमति भएको छ कार्यक्रममा जग्गा व्यवस्थापन गर्न नसकेका कारण बस्ती अव्यवस्थित रहेको भन्दै सरकारवालाहरू प्रत्येक घरधुरीलाई जग्गा दिएर व्यवस्थापनको प्रक्रिया शुरू गर्नुपर्नेमा जोड दिएका थिए रत्नगर नगरपालिकाका निमित्त कार्यकारी अधिकारी सीताराम पोखरेल प्रमुख अतिथि रहनु भएको कार्यक्रममा सुकुम्बासी सुधार समिति रत्नगरका अध्यक्ष फुलमान्तामाङ लोमन्तीका निर्देशक लजना मानन्द र कार्यक्रम का प्रबन्धक महेश या विटेट फर ह्युमिनिटीका बालदेवी पोखरेल टोल वििकस संस्था नगर समन्वय समिति का अध्यक्ष बाब्रम गौतम तथा विभिन्न राजनैतिक दल का प्रतिनिधि बोले थे कार्यक्रम समिति का अध्यक्ष रामलाल ब्लोन को अध्यक्षता में संपन्न रामानुज वेद विध्याश्रम गैडाकोटले दुई हजार सत्तरी माघ एक्काइस 29 उनातिस गतिसम्म सञ्चालन गरेको भागवत सप्ताह ज्ञान महाज्ञ तथा प्रतियोग एवं धनधान्याञ्चल ज्ञान महाज्ञ कार्यक्रमको सोमबार आय व्यय सार्वजनिक गरिएको छ महाज्ञबाट सो समितिले एक करोड नब्बे लाख आर्थिक सङ्कलन गर्ने लक्ष्य लिए पनि एक करोड चौध लाख अडचालिस हजार एक गरेको छ भने पचास लाख अठार हजार खर्च भएको पत्रकार सम्म जानकारी गराएको हो जसमा तेइस लाख बहत्तर हजार चार सय अडचालिस रुपियाँ उठाउन बाँकी रहेको मागेका संयोजक उमा शङ्कर अग्रवालले जानकारी दिनुभयो श्रीमद रामानुज वेदविद्याश्रम भवन निर्माण समितिले विद्यालय भवन निर्माणको लागि छैसठी लाख पैँतालिस हजार दुई पैसा खर्च भएको श्रीमत रामाण समितिका सचिव जगन्नाथ्यायले हाम्रो प्रश्न छ सूर्य क्षेत्र संरक्षणका लागि भन्दै सरकारले गिटी बालो निकासीमा लगाएको प्रतिबन्ध प्रति तपाईँ के भन्नुहुन्छ यस संरक्षणका लागि सकारात्मक कदम वि निर्माण कार्यमा अवरोध र से विवादमा तानिने काम अर्पण जन आवाज में तुने जिसको मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक बी ओ स्पेशलएल पोल टाइप गी आपूला लगे उत्तर ए बी वा सी टाइप करी चौवालीस वा पैंतालीस पचपन्न में पठा अर्पण जन मत परिणाम हरक साझा पांच बजे अर्पण बुलेटिन प्रस्तुत करने पालो ट्राफिक खबर ये बेला नारगढ़ टेड़ा बीर्ग सड़क खंड खुलासरी नानगढ़ मोगलिन मोगलिन बीस काठम्डू मुगलिन दली पोखरा नानगढ़ सड़क खंडलास प्रिंट रत्नगर एक सौ चितौवन फोन नंबर शून्य छप्पन्न पांच तिरसठी शून्य तिरसठी मोबाइल नंबर अंठानब्बे पांच पचास एकसठी सात सौ तिरचाली मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम सैतिस से डिग्री सेल्सियस र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज दिनभर घाम लागे तापनि बेलुका भने पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम रिश्वप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ आर्पार्ण मौसम आर्पार्ण मौसम, मौसम।, मौसम। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो मौसम सम्बन्धी जानकारी सँगै आजको लागि बिहान सात बजेको अर्पण स्थानीय समाचार सकियो ध्रुवराज्ञा चाहन्छु नमस्कार यस अर्पण स्थानीय समाचारको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुकबाट भारत